नमस्कार उज्यालो रेडियो नेटवर्क को कार्यक्रम श्रुति संवेकट प्राविधिक साथी सशिंद्र गौतम संगे म अच्युत घिमिरे को स्वागत श्रुति सम्वको मंगलबारको श्रृंखलामा हामी तपाईंलाई हरिवंश आचार्यको चिना हराएको मान्छे सुनाइरहेका छौं हरिवंश आचार्यको आत्मकथा चिना हराएको मान्छे गएको सातादेखि हामीले शुरू गरेका हौं गएको साता यसको पहिलो श्रृंखला वाचन सुन्यौं यस पुस्तकको पछिल्लो पातामा बाहिरपट्टि अमर नेौपाले पदन पुरस्कार विजेता सेतो धरतीका लेखकले लेख्नु भएको छ जीवनको एउटा महत्वपूर्ण घडीले महान कलाकार हरिवंश आचार्यलाई आफू र आफ्ना नेपाली आफन्तका लागि यो पुस्तक लेख्न लगायो अभिनय गरेर अरुलाई पेट मिचीमिची हँसाउन र धरधरी रुवाउन सक्ने यी कलाकार आफ्नो वास्तविक जीवनमा कति हाँसेका छन् र कति रोएका छन् यसको बेली विस्तार पुस्तकमा छ भनेर लेखिएको छ हरिवंश आचार्यको आत्मकथा चिना राएको मान्छेको दोस्रो श्रृङ्खला आज वाचन शुरू गर्छौ अठारौं पृष्ठबाट बामा ने पे चिना बना थियो भगवानले रक्षा गरून् भनेर उहाँहरूले चिनामा एकतोला सुनमा भगवान्को प्रतिमा कुदेर राख्नु भएको कु रहेछ आमा बितेपछि कसैले चिनामा सुन छ भनेर थाहा पाएर सुन चोर्दा चिनासमेत चोरेर लगेछ त्यसैले ज्योतिषीसँग मेरो भविष्य कस्तो छ भनेर कहिल्यै सोध्न पाइन मेरो मात्र होइन संसारमा जति मान्छे छन् सबैको चिना हराएको छ ज्योतिषीले बनाएको चिना भएर पनि भविष्य रहस्यमय छ भोलि के हुन्छ कतिखेर कोसँग मिलन हुन्छ र कतिखेर कोसँग बिछोड केही थाहा हुँदैन यहाँ चिना हुने मान्छेहरूको पनि चिना हराएको छ आमा बित्नु हुँदा ओहो कति मान्छे भेट्न आएका कोही मिश्री ल्याउँथे कोही फलफुल ल्याउँथे कोही घिउ ल्याउँथे बच्चाहरूलाई आफ्नो घरमा पाउन आएको असाध्यै मनपर्छ मलाई पनि रमाइलो लाग्यो आमा बितेको म रुन त परै जाओस् फुर्किएछु लाडिएछु तर जब तेह्र दिनको काम सकियो बिस्तारै बिस्तारै मान्छेहरू घट्दै गए त मान्छे आउनै छोडे कोही पनि आएनन् त्यसपछि पो थाहा भयो मेरी आमा मर्नुभएछ तेह्र दिनपछि भने म आमा सम्झेर रुन थालेँ छ्याउन छाडे आफन्त पनि टाढिए माया गर्नेले गाली गर्न थाले हेप्न थाले आमा नभएको चोरले पनि थाहा पाउँदो रहेछ यो घरको मान्छे मरेकाले यहाँ बच्चाहरू मात्रै बस्छन् भनेर गायत्री गीता सप्तरूपा तिनवटै दिदीको बिहे भइसकेको थियो भाउजूहरूको परिवार पनि ठूलो भइसकेको थियो हामी सबै एउटै घरमा अटाउँदैन थियौँ नजिकै अर्को घर किनेर सरेका थिए अब घरमा हामी तीनजना मात्र हुन पुग्यौँ दिदीहरू जानदेवी बिन्दु अनि म घर पुरानो ठाउँ ठाउँमा चर्किसकेको थियो त्यसमाथि भाउजूहरूको पनि भाग दिनुपर्थ्यो अब घर कि बनाउनु पर्ने भयो कि बेच्नुपर्ने घर बनाउन हामीसँग पैसा थिएन बाउजोरको पनि ठूलो परिवार अभावै अभाव, अभाव थियो हामीलाई गरिबीले तातो पानीमा चोपल्दै निकाल्दै गर्थ्यो न आमा न बा न आयस्रोत केही पनि थिएन भत्किने लागेको पुरानो सानो घरको भुइँतलामा राढी पाखी एउटा तामाङ परिवार बहालमा बस्थ्यो महिनाको तीस चालिस रूपियाँमा भाडा आउँथ्यो दु हजार उनास तीर को काठमंडों शहर शून्य थी पांच छह बजे मानी हिड़ेन थे बाटा में हमी तीनजा दीदी भाई एवटे चर्पी टाड़ा बारी में थो राति जाने आटे आन थी म केटो भाग जाल पिशाबेर्थे दीदी मटान को कोपरा में पिशाबेर ज्याल मेका मटान को कोठा सल्लाह काठले बारे थो एउटा बिजुलीको चिम झुन्डायो भने कोठामा पनि उज्यालो हुन्थ्यो मटान बर्याङ पनि उज्यालो हुन्छ भनेर काठको बारमा माथितिर बिजुलीको बल्ब झुन्ड्याउने एउटा पवाल राखिएको थियो कोठाभित्र त्यसको ठिक मुनि पित्तलको कोपरा एकरात मेरो पेट बेस्कन दुख्यो दिशा गर्न जान मन लाग्यो दिदीहरू सुतिरहेका थिए भुइँमा कोपरा थियो त्यसैमा बसे त्यसको ठिक माथि कठबारको बिजुली बत्ती झुन्ड्याउने पवाल र ठिक अगाडि कोठामा ड्रेसिङ टेबल राखिएको थियो घरमा चोर पसेको रहेछ कोठामा खत्रा खुत्रुक गरेको टुकी बालेको देखेर चोरले कठवारको पालबाट भित्र रह हेर्दो रहेछ मैले अगाडि भएको ड्रेसिङ टेबलको ऐनामा मुखमा आधी रातो आधी कालो रङ लगाएको मान्छे देखेँ त्यो मान्छे हो कि भूत छुट्ट्याउन गाह्रो भयो मलाई म मा हातेर कराएँ मेरा दिदीहरू पनि उठे आखिर त्यो चोर नै रहेछ मटानको झ्यालबाट चोर हामफालेर भाग्यो हामीले करायौँ चोर आयो चोर आयो भनेर भोलिपल्ट बिहान त्यहाँ एउटा चोर समातेको छ अरे भने सुनियो म पनि हेर्न गएँ ज्यादा त त्यही मुखमा आधी रातो आधी कालो रङ लगाएको हाम्रो घरको कठबारको पलबाट ज्याउने चोर पो रहेछ त्यतिखेरै मैले भनिहालेँ यो चोर त हिजो राति हाम्रो घरमा पनि आएको थियो त्यसका हातखुट्टा बाँधिएका थिए डोरीले उसो भए तिमी पनि दुई लात आन यसलाई भने सबैले मैले पनि बडो फुर्तीसँग हातखुट्टा बाँधिएको चोरलाई दुई लात आने चोरले पनि भन्यो पख्लास मैले तँलाई चिन्या छु तँलाई म के गर्छु हेर्दै जा मेरो सातो फुत्तो उड्यो हरेक दिन साँच मलाई डर लाग्थ्यो त्यो चोर मलाई पिट्न आउँछ कि भनेर भर्याङ उक्लाउँदा पनि भरेङ नि त्यो चोर लुकेको छ कि त्यसले मेरो खुट्टा च्याप्प्च माछ कि भनेर दुई तिन खुड्कीलाई एकैपटकमा उफ्रेर भएको तर त्यो चोर मलाई कुट्न कहिल्यै आएन घर ज्यादै पुरानो भइसकेको थियो पानी पर्दा पनि घर डल्ला कि भनेर रा, हामी रातभरि सुत्दैनथ्यौँ त्यसबेला हाम्रो सहारा भनेकै हाम्रो साइली सानीमा हुनुहुन्थ्यो हामी डराउँछौँ भनेर सानिमाका छोराहरू हरिहर ढकाल विष्णु ढकाल पालैपालो हाम्रो घरमा राति सुतिदिन बालुवाटारदेखि आउँथे दसैँमा सबैले नयाँ नयाँ लुगा सेलाउँथे हामीसँग चाहिँ पैसा थिएन गरिदाराम माधव शमशेर घरमा दसैँ तिहारमा जुवाको ठूलो खालजमथ्यो कीर्तिनिधि विष्ट पनि त्यहाँ जुवा खेल्न आउनेमा प्रमुख थिए हामी कसैले जित्यो भने जितौरी पाइन्छ कि भनेर खाल वरिपरि झुम्मेर बस्थ्यौँ र कसैको कौडामा दाउ पऱ्यो कि जितौरी माग्थ्यौँ दुई चार रुपियाँ आउँथ्यो किर्तिनिधि विष्टले लगातार दाउ पारे जसले दाउ पार्छ उसले चुरोट रक्सी आदि किनिदिनुपर्ने रहेछ त्यसबखत गरिदाराममा पाँच सय चुरोट किन्न पाइदिने थियो नक्साल पुग्नु पर्थ्यो नक्साल गरेर चुरोट किनेर कसले ल्याउँछ भनेर सोधेँ म ल्याउँछु भनेर मैले हात उठाएँ पाँच सय पचपन्न चुरोट अनि अरू पनि के के सामान किनेर ल्याउनु भनेपछि तिन सय दिए तर पैसा पाएपछि चुरोट किन्न नक्सा जाँदै गएन घरमै दुई तिन दिन लुकेर बसेर दसैँमा मजाले लुगा किनेँ त्यो पैसाले दिदीहरूले पैसा कहाँबाट ल्याएछ भनेर केरकार गरे मैले सत्य कुरा भन्दै भनिनँ बाटोमा पाएको भनेर टार्न खोजेँ तर पत्याएनन् साब्रे जिल्लाको शङ्खु हाम्रो थलो. थल हो अरु बाहेक अरू काठमाडौँ बसाइसर्नुभएको थियो हाम्रा बाहरू त्यहाँ अहिलेसम्म पनि हाम्रो खेतबारी छ अहिलेसम्म पनि हामी त्यहीँकै चामलको भात खान्छौँ हाम्रो बाँच्ने आधार त्यही शङ्खुको जग्गा जमिन बाहेक अरू केही थिएन सबै जग्गा मोइला कमाउन दिइएको थियो दिदीहरू जानुदेवी र बिन्दु अनि म बनेपासम्म बसमा जान्थ्यौँ त्यहाँबाट खड्पु हुँदै एक घन्टा चौकाको चौकोटको बाटो उकालो चढेर फेरि ओह्रालो झर्दै करिब तीन घण्टा पैदल हिँडेर हामी शङ्खु पुग्थ्यौँ बनेपादेखि शङ्कु जाँदा खड्पूमा त्यहाँका स्थानीय बासिन्दाले धान भुटेर चिउरा कुटिरहेका हुन्थे बर्खर कुटेको चिउराको मगमग बास्ना सुङ्गै बाटामा भुट्दै बेचेको बदाम खाँदै हामी चौकोटको उकालो चढ्थ्यौं चौकोटको उकालो उक्लेपछि मुख सुकेर प्याक प्याक हुन्थ्यो हु। बाटोमा सुन्तला किनेर छोडाउँदै खाँदै जाँदा हामीलाई साँच्चैकै आनन्द लाग्थ्यो अहिलेसम्म मैले आधा पृथ्वी घुमेँ तर त्यो वर्षको एकपटक खड्पूदेखि शङ्कुसम्म जाँदाको यात्रा मेरा लागि कतै नभएको रोमाञ्चक र स्मरणीय यात्रामा पर्छ जग्गा जमिन त थियो तर सबै मोइला कुद तोकिएको थियो मोहीको परिवारमा अंश बन्डाउँदा हाम्रो जमिन पनि अंश बन्डाउँदो रहेछ उनीहरूले कमाएको हाम्रो जमिन पनि बाँडिँदो रहेछ पन्ध्र सोह्रजना मोहीसँग कुत उठाउनु पर्थ्यो त्यहाँको चामल र मकै नभएको भए हामीले कि त मागेर खानुपर्थ्यो कि त बाल भएर खानु पर्थ्यो मोहीहरू सबै नेवार भए पनि कोही कोही असाध्यै गाह्रा थिए कुत उठाउन रुनु पर्थ्यो तर धेरैजसो चाहिँ टुरा बाहुनहरूको कुद दिनुपर्छ भनेर दिन्थे काठमाडौँसम्म सङ्कुदेखिको चामल थोरै ज्यालामा ल्याइदिन्थे पनि मनमा धर्म भएका मोहीहरूलाई पाप गर्न हुँदैन कुद तिरेनौ भने यिनीहरू भोक्कै मर्छन् भन्ने थाहा थियो पुर्खेली थलो शङ्कुसँग त्यसै पनि म ऋणी छु हाम्रो आफन्तहरूले त्यो पुर्खेली ठाउँको जग्गा जमिन आफ्नै कारणले बेचे तर जस्तै दुःख परे पनि मैले त्यो ठाउँको माटो बेच्दिनँ म मेरा छोराहरूलाई पनि भन्छु त्यो ठाउँको माटो कहिल्यै नबेच्नु ले मलाई ठूलो गुण लगाएको छ पेट भरिदिएर तर मैले शङ्खुलाई केही गुण लगाउन सकेको छैन तैपनि बुद्ध सम्म र दायाँ बाया समेत गरी करिब सत्र किलोमिटर बाटो हामी त्यस क्षेत्रका बासिन्दा मिलेर बनायौँ त्यस बेला मलाई बाटोको अगुवा बनाएका थिए अहिले त्यही हामीले कोरेको बाटोको पूर्वाधारले शङ्खु करिब सुगम भइसकेको छ त्यति गर्न पाउँदा पनि मलाई आत्मसन्तुष्टि भएको छ हामी सानो हुँदा हामीलाई कुद बुझाएर पेट भरिदिने मोहीहरूका छोराछोरी गाडी चढेर शङ्खुमा गुडेको देख्दा मन आनन्दित हुन्छ जनजागृति निम्न माध्यमिक विद्यालयको एउटै कोठामा चारवटा कक्षाका विद्यार्थी पढ्थे पढ़ाउने शिक्षक पनि एउटै हुन्थे शिक्षक बीचमा बसेर चारवटा कक्षाका विद्यार्थीहरूलाई एकैपटक पढ़ाउन्थे साथी सुमन श्रेष्ठले जापानी दाताको सहयोग जुटाइदिएका थिए विद्यालयमा पाँच कोठा निर्माण गर्न पाइयो र रा इन्जिनियर राजु मानन्दरको सहयोगले भूकम्पले भत्काएको विद्यालय भवन बनाउन पाइयो त्यो सम्झदा मन आनन्द हुन्छ साइली सानेमाको छोरा मधुसूदन दाईको सहयोगले जानदेवी दिदीको पनि विवाह भयो अब बाँकी दुईजना रह्यौँ बिन्दु दिदी मभन्दा दुई वर्ष मात्र जेठी हुन् मेरो सारा उनी अनि उनको सारा म मेरो सारा दिदीको त आत्मबल बलियो थियो तर म दिदीको सारा कमजोर थिएँ सानों में अभी बड़ी चंचल और उठुंग्या थे मूभंदा दुई वर्ष मात्र जेठी अभिभावक म फरक स्वभाव को होने कस नटेने बने नमाने स्कूल भागने आदि नेता मेरे दीदी का मैं धेरे दुख दिए मौद वर्ष जी को ठूल बिनाजुरी मैं साइकिल को अड़ी राखे दिल्ली बजार लाइंट कमीज किए हलुवाई पसलमा लगेर लाल मोहन र बर्फी खान दिएर भने हेर हरि तिम्रो दिदी रोगी छिन् उनलाई स्याहार्न पनि एउटा मान्छे चाहिन्छ मान्छे राखौँ भने के भरोसा हुन्छ र काम गर्नेको त्यसैले मैले तिम्रो दिदी स्याहार्न औटी अर्की एउटी दिदी ल्याउनु पऱ्यो लुगा किनिदिएको मिठाई खान पाएको सुरुमा मैले भइहाल्छ नि त ल्याउनुहोस् न भनिदिएँ मेरो कुरा खस्न पाएको थिएन पिनाजुले भनिहालेँ तिमीले हुन्छ भन्छौ भने ठानेरै मैले हिजै बिहे गरिसकेँ घरमा जान त दिदी रोइरहेकी रहेछन् पिनाजुले दिदीलाई भनेछन् किन रुन्छेस् मैले तेरो भाइले हुन्छ भनेर बिहे गरेको त हो नि बिहे गरेको हिजो मलाई भनेको आज अनि तेरो भाइले हुन्छ भनेर बिहे गरेको भनेर कस्तो कुरा गर्नु जान्ने बिनाजु जा। केही वर्षपछि जेठी दिदी गायत्री बितन् बिनाजुले पछि बिहे गरेकी दिदी अहिले मेरी आफ्नै दिदी सरन् पान्जाहरूलाई आमाले गर्नुपर्ने माया गरिरहेकी मैले लुगा र मिठाईको सुरमा गरेको कुरा ठिकै भएछ जस्तो लाग्छ मलाई हिन्दी बोल्न समस्या थिएन राम्रोसँग बोल्थेँ हिन्दी भाषा मैले हिन्दी फिल्म हेरेरै सिकेको हुँ काठमाडौँको कुनै पनि हलमा नयाँ फिल्म लाग्यो भने त्यो फिल्म फर्स्ट डे फर्स्ट सो हेर्नै पर्थ्यो मलाई टिकट पनि काट्नु पर्दैनथ्यो हुल गरेर पस्ने पैसा नतिरी सिटमा बस्ने सिट पाइएन भने उभिएर भए पनि फिल्म हेर्नै पर्थ्यो हुल गरेर पस्ता कतिका जुत्ता फुस्कन्थे कतिका चप्पल चोडिन्थे प्रभाव आउँदैनथ्यो पछि सिनेमा छुटेर आउँदा आफ्नो फुस्केको जुत्ता चप्पल हल्साउले पेट्रोल वा मटेरियल छर्केर जलाइरहेको हुन्थ्यो कहिले सध्ये भए पनि बेट कतिले आफ्ना दुई खुट्टामा फरक फरक जुत्ता पनि लगाउँथे मैले दिदी गीता ढकालको प्रशस्त जग्गा जमिन थियो तर जति बढी जग्गा जमिन भयो बुहारीलाई त्यति नै दुःख हुन्थ्यो बुहारीले धान रोप्नु पर्थ्यो काट्नु पर्थ्यो छुट्नु पर्थ्यो धान भित्राउनु पर पर्थ्यो घरधन्दा पनि सबै एक्लै गर्नु धन भएर पनि समस्या प्रशस्तै थिए त्यतिखेर दिदी दुब्ला र कङ्काल जस्तै भएकी थिइन् तर लुखी लुकी, लुकी माइत आएर हामीलाई लुकाएरै कोसेल ल्याइदिन्थिन् माइती पनि दुःखी आफू पनि दुःखी है त दिदीलाई छोराछोरीले गरेको प्रगतिले आनन्द छ सुखी र खुसी देख्छु साइली दिदी सप्तरुका आमा बाको असोजको बेला क्षेत्रपाटी हाम्री कान्छी सानिमाको घरबाट बिहे गरेर पठाएको म अलिअलि सम्झन्छु दिदीको घर सरगुजा भारतको झारखण्डमा हो हुन त भिनाजुका बा नेपाली नै ने हुन् सरगुजाका राजाले आफ्नो दरबारमा पूजा गर्ने पुजारी नेपालबाट लगेका रे त्यही नाताले म पनि एकपटक भिनाजुसँग पटना हुँदै सरगुजा गएको थिए पटनाबाट छ घण्टा बस चढेर जानुपर्थ्यो पटना में भिनाजू ने एकजना को अठारह रुपया तीर बस को टिकट किय तर हमी बस भर प्रवेश कर जिल्ला पर्यो बस को सीट में गद्दा ना थे बसो फलाम को सीट को फ्रेम नितंब पूरे भित्र पस्त बिनाजू ने गद्दा कह आए भादा सीट के लिए एक आदमी का अठारह रुपया लगता आए भसवाला बिनाजूल छत्तीस रुपया तिरे बस को भिनाजु भारतमै जन्मनुभएकाले नेपाली बोल्न आउँदैन थियो सप्तरूपा दिदी पनि मलाई भेट्न बेला बेला नेपाल एक पटक दिदी भिनाजु नेपाल आएका बेला भिनाजुले भने हरवंश चलो पिक्चर देख्ने जाएँ गे मैले रन्जना सिनेमा घरमा मनका मिट भन्ने हिन्दी फिल्म देखाउन लागेँ सिनेमा हेरियो भिनाजुले भने हरवंश भुक लगा चलो नास्ता खाने मिट बिट पानीको जग्गाले चलो मासु पाउने ठाउँमा लिएर जाऊ मैले रञ्जना हल्कै अगाडि भएको आरसी ममता रेस्टोरामा लिएर गएँ त्यस समयसम्म म वेद वेदाङ्ग विद्यालयबाट आरसी रेस्टुरेन्ट छिर्ने भइसकेको थिएँ खुवाको लड्डु मात्र खाने मान्छेबाट रागाको मासु हालेर रा, मैदाको पिठोले बेरेको लड्डु खाने भइसकेको थिएँ मेरा बा आमाको पण्डित बनाउने सपना ममचाको झोलमा डुबेर मरिसकेको थियो ममसा रेस्टुरेन्टभित्र ममचा छोइला कचिला भुटन सबै खाइयो बिराजुलाई खुब मिठो लागेछ पैसा तिर्नुभयो साला विना खुरुखुरु न्यू रोडबाट नक्साल हुँदै गहिधारा जाँदैथ्यौँ हुँ। नक्सालमा एउटा मासु बेच्ने पसल बाहिर राँगाको टाउको ठडाएर राखेको थियो बिनाजुले त्यो राङ्गाको टाउको देखेर सोधे दे। हरवंंश यहाँ भैँसबी खाता आए मैले भनेँ हा खाता आएँ बिनाजु केही नबोली हिँडेँ अलि पर पुगेर फेरि सोधेँ तुम्बी खाथे हो मैले भने हाँ खाता हौँ बिनाजु केही नबोलिहेँडेँ अलि पर पुगेर फेरि सोधेँ कैस हो मैंने मीठा बताए अभी आपने भी खाया वही तो है बिना ने कई न वो फटाफट कर गर बांता करे म त्यसबेला राँगाको मासु खान्थेँ मान्छेहरू कि मासु खाँदै नखानु खाएपछि खान हुने जे पनि खानु भन्थे म पनि हो भन्थेँ तर हिजो आज म मा राँगाको मासु खान्न नखानको कारण कुनै ठुलो महँगो मासु कुनै सस्तो मासु आदि इत्यादि होइन कान्तिपुर टेलिफिल्ममा एउटा प्रसङ्ग छ यमराजको बाहन राँगो काठमाडौँमा हराउँछ खोज्दै जाँदा यमराजको बाहन त एक ठाउँमा काटिएको हुँदो रहेछ त्यो दृश्य छायाङ्कन गर्दा साँच्चिकै राँगा काट्ने ठाउँमा गएर खिचियो ज्यादै विपद छ ज्यादै फोरी तरिकाले काटेको देखियो सम्पादन गरेर प्रसारित त्यो दृश्यले धेरैले मासु खाना छाडिदिए अझ खिचेको जति सबै जस्ताको तस्तै देखाइदिएको भए आधा मानिसले मासु खाना छोड्थे होला मासु नखानुको कारण एउटा काटेकै देखेर हो अनि अर्को कारण चाहिँ हाम्रो राजमार्गमा राँगाको नाकको पलबाट डोरी छिराएर ट्रकको छतमा बाँधेको हुन्छ त्यत्रो लामो यात्रा घन्टौँको जाममा त्यो पनि प्राणी हो कसरी सहन्छ होला त्यसले हामी मान्छे चेतनशील प्राणी हौ चेतनशील प्राणीले अर्को प्राणीलाई कतिसम्म न्याय गर्छौं त्यसैले पनि मैले मासु खान छोडे नेपालमा मान्छेले मान्छेलाई जति अन्याय गर्छ त्यसको लाख गुना बढी अन्याय अबोध प्राणीलाई गर्छ सुँगुरको हातखोट्टा बाँधेर झिरले मुटुमा घोचेर घण्टौं लगाएर विपच्च तरिकाले मार्छन् मन्दिरमा लगेर बलिको न्युमा अबोध प्राणीको छाला काडेर रा। तिनलाई राक्षसको दर्जा दिएर रेटिन्छ के यो मान्छेले गर्ने काम हो त्यसैले समयअनुसार चेतनाको विकास भएअनुसार मान्छेले धर्म संस्कृतिमा पनि परिमार्जन गर्नुपर्छ बलिप्रथा अन्त्य गर्नुपर्छ मासु संसारले खान्छ तर उसलाई कसरी शास्ति कम गरेर आफ्नो भुँडी भर्ने त्यो सोच्नुपर्छ मान्छेले एकपटक राजमार्गमा राँगा भैँसी राखेर काठमाडौँतिर आइरहेको ट्रक दुर्घटनामा परेछ घाइते ड्राइभर र खलासीलाई तुरुन्तै अस्पताल लगियो घाइते रागा भैँसी मरेर रा, सिनो होला मासु खेर जाला भनेर तिनीहरूलाई चाहिँ तुरन्तै रेटेर मासु काठमाडौँतिर बेच्न लगिएछ घाइते मान्छेलाई अस्पताल तर घाइते पशुलाई मासु पसला श्रुति सम्वेकमा अहिले तपाईँले सुनिरहनु भएको वाचन हरिवंश आचार्यको आत्मकथा चिना मान्छेको वाचन हो यसको बाँकी अंश वाचन लिएर केही बेरमा आउनेछौ पुज्यालो सुन्दै गर्नुहोला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 कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ श्रुति सम्वेक तपाईँ अहिले उज्यालो रेडियो नेटवर्क काठमाडौँ देशभरिका विभिन्न एडमिनिस्ट्रेसनहरूबाट एकैसाथ सुनिरहनु भएको छ उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट पनि श्रुति सम्वेक अहिले प्रसारण भइरहेको छ श्रुति सम्वेगमा आज हामी हरिवंश आचार्यको आत्मकथा चिना मान्छेको वाचन सुनिरहेका छौ राज रा ले सको मया करते दाई मया करते तर दिन के हमी करेन भाग्य मया करे घर जीर्ण बंद गयो दलिन मक्की फेने पैसा थे ईट में चोड़ा लगे फुसफुसने भैसों फेने सामर्थ्य थे विकल्प घर बेचने पड़ने भो टाल गरीधारा में एक नौआना जगह भर बावन्न हजार रुपया में दुई हजार तीस साल तीर होाग में पैंतीस हजार जन्मघर बेचेको धेरै भएको थिएन चौध पन्ध्र वर्ष बिताएको घर जहाँ म जन्मी हुर्किएर किशोर भएर यौवनको संघारमा उभिएको थिए एक दिन दिनभरि घुमे मनमा के के कुरा खेल्दै थियो हिँड्दा हिँड्दै म त साँझ बास बस्न जन्मघरको आँगनमा पुगेछु जब घरतिर आँखा लगाएर पस्न खोजे अनि पूजासँग भए यो घर त अरूलाई नै बेचिसकेको त्यसपछि म फरक्क फर्केर रुँदै रुँदै आफ्नो डेरातिर लागे हाम्रो बास शङ्खुबाट काठमाडौँ आएपछि जङ थापा शमशेर थापा खलकको गुरू भन्नुभएछ धेरै जङ र शमशेर थापाहरूलाई गायत्री मन्त्र सुनाउनुभयो र उनीहरूको घरमा चाडबाड वा पूजाआजा हुँदा कर्मकाण्डको काम गर्नुभएछ चा। चाहनु छँदा मेरी आमासँग म पनि थापाहरूको घरमा आउनै जाने गर्थे मलाई सबैले माया गर्थे गङ्गाजङ थापा म र मेरो नाति मुकुन्द साथी नै थियौँ लुलु थापा मेरी आफ्नै दिदी जस्तै थिइन् मलाई गाली गरी गरी पढाउँथ्यौँ अरू थापाहरू पनि मलाई माया गर्थे आमा बाबु नभएको विचरा भन्थे कसैले खर्च दिन्थे कसैले लुगा कपडा किनिदिन्थे तिनीमध्ये नक्सालमा बस्ने एकजना थापालाई पनि मैले मेरो बाले नै गायत्री मन्त्र सुनाउनु भएको रे उनलाई घर बेचेको पैसा मसँग छ भन्ने थाहा रहेछ उनले मलाई नक्साल चार ढुङ्गेर भगवती बालको बीचमा चारआना जग्गा बेच्छु भनेर बैना भयो उनको घरको माथिल्लो तला एकजना प्रधान थरको मान्छेलाई बन्दकी दिएका रहेछन् मसँग पैसा लिएर उनलाई हटाए मलाई उनले आफ्नै घरको त्यही माथिल्लो तलामा लगेर राखे हामी दिदीभाइ त्यहीँ बस्न थाल्यौ छोराछोरीसँग हाम्रो राम्रो सम्बन्ध हुँदै गयो साथी वा दिदीभाइ जस्तै जग्गा पास गरिदिइबस् न घर गर बनाउनु पर्यो भन्दा पख पख भन्दै आलेटाले गर्दै गए पछि जग्गा होइन घरै लिऊ हजारमा भन्ने कुरा गरे त्यसवखत मेरो सबै अभिभारा जानदेवी दिदी र भिनाजुले लिइदिनु भएको थियो मसँग भएको पैसा पैँतिस हजारमा अरू पैसा दिदीले थपेर त्यो घर किन्ने कुरा भयो थप पैसा दिएर बाहुन्न हजार पुर्यायो तर पुरै पैसा लिएपछि पनि उनी घर दिन आलटाल गर्दै गए झर्कने भेट्न नखोज्ने जस्ता व्यवहार प्रदर्शन गर्न थाले घर में बस् था ताग में पड़े तराई को एगार सय बिघा जमीन अर भैया जगह जमीन सभी बेचर खाईस रहे बिहारदी बेलुकसम पैसे छापड़ देश बाबूबाजी को संपत्ति बेचते खाद शिकार खेल्द अत्तर सर्क गाड़ी फेद मोजमस्ती हिड़ने अभी आपू चाहे नगर्ने भाषा जोसुकें संपत्ति भिक्न मैं हामीले पुरै पैसा दिएर घर पास गरिदिइबक्षस् भन्यौँ वर्षौँ कोर्यौँ कहिले तिमीहरूको पैसा फिर्ता गरिदिन्छु भन्थे कहिले कहाँ कहाँ लगेर यो जग्गा तिमीहरूलाई किनिदिन्छु भन्थे तर घर पास गरिदिएनन् अब हामी फँस्यौँ भन्ने पक्का भयो र अदालतमा मुद्दा हाल्यौँ मुद्दा हालेपछि उनका छोराछोरीसँग हाम्रो दुश्मनी हुन म पनि उग्र हुन थालेँ डर त्रास र धम्की मलाई केही जस्तो पनि भएन हामीले तल भुइँतालामा भएको टोयलेट प्रयोग गर्नु उनी चाहिँ बीचको तलामा भएको टोयलेट बाथरुम प्रयोग गर्थे तल सेफ्टी ट्याङ्क भरिएपछि सफा गरिदिँदैनथे हामीले प्रयोग गर्ने टोयलेट भरिएर भित्र छिर्न सकिँदैन थियो बिन्दु दिदी ट्वाइलेट प्रयोग गर्न छिमेकी कहाँ जान्थिन् म चाहिँ पत्रिकामा ट्वाइलेट गरेर माथिल्लो तलाबाट उनको झ्यालिनेर खसालिदिन्थे आधा रातमा माथि कोठाको भित्ता पाल बारेर पिसाब फेरिदिन्थे एकपटक मध्यरातमा पलङ घुहारेर सार्दै थिए पुलिसलाई रिपोर्ट गरेछन् मलाई अञ्चलाधीश कार्यालय लगियो अञ्चलाधीशले पनि मलाई झण्डले थप्पड आनेको म अञ्चलादेशसँग ठुलो ठुलो चोरले बाजे त्यस बेलाका अञ्चलादीसँग त्यसरी कराउने हिम्मत क्षतिमिति कसैको पनि हुँदैन थियो अञ्चलाधीश सुन्दर प्रताप शाहका पिए मेरो साथी राजाराम पौडेलका काका राधेश्याम पौडेल थिए उनलाई म ठगेको विषयमा थाहा थियो उनले पनि अञ्चलादेशलाई सम्झाइदिए त्यस्तो उग्र भएको अञ्चलाधीशले भने ए त्यस्तो मान्छे भइसकेछ त्यो मैले पनि अलिअलि सुनेको थिएँ मलाई प्रहरीको खोरबाट मुक्त गरेर घर गर पठाइयो थापाकाजीले मलाई घरबाट निकाल्नहरू धेरै तरिका अप्नाए तर सकेनन् म घर पुगेपछि मैले आफ्नो उग्र क्रियाकलाप जारी राखेँ मलाई जसरी भए पनि मेरो पैसा फिर्ता लिनु थियो तर पैसा फिर्ता गरेनन् उल्टो उनी त आफू बसेको घर भाडामा दिएर डेरामा बस्न गए त्यसवखत मलाई पूरै नक्साल टोलकै साथ थियो सबै नक्सालवासीलाई मेरो वेदना थाहा थियो विशेष गरी मेरा साथीहरू राजु मानन्दर राजु भोजू रविन्द्र दाज श्रेष्ठ सुरेन्द्र मान श्रेष्ठ अशोक चालिसे राजाराम पौडेल प्रकाश पाण्डी गौतम रमेश टुङ्गेल रत्न मनोहर श्रेष्ठ आदिले मलाई सहयोग गरेका थिए अदालतबाट आएको पुर्जी टाँस्न लाउनु साक्षी बस्नु यस्तो जटिल काममा उनीहरूले सधैँ मलाई सघाए यतिसम्म कि विपक्षीको छोराले मलाई कुट्ने मान्छे जम्मा गरेर ल्याउँदा यी साथीहरू मेरा लागि पिटाई खाना समेत तयार भएर आए एघार वर्षपछि मुद्दा फैसला भयो म त्यही घरमा बसेको हुनाले पैसाको ब्याज चाहिँ नपाउने सामा फिर्ता दिने भयो दुई हजार एकतिसको बाहन्न हजार रूपियाँ एघार वर्षपछि फिर्ता पाउँदा पैसाको महत्व धेरै घटिसकेको थियो अर्थात् मेरो पैसा खोस्टा भइसकेको थियो विशेष गरी दुई हजार छत्तीस सालपछि काठमाण्डुमा जग्गाको भाउ उत्पाद बढ्यो एघार वर्षपछि त्यो मेरो भागमा परेको पैंतिस हजार त विकट ठाउँमा चारआना जग्गा पनि नपाइने भइसकेको थियो उनले त्यो पैसा पनि फिर्ता गरेनन् अब लिलामी गरेर असुल उप गर्ने प्रक्रियामा लागे लिलामीको चिठी नबुझ्ने म्याद बक्यौता गर्ने अनेक उपाय हुँदो रहेछ चन्द्रकुमार भट्टराई अमृत साक्ये जगतपाल श्रेष्ठ दाईहरूले एउटा नाटक गरिदिए त्यो नक्सालको घर दुई लाख पचास हजारमा किन्ने भनेर थापा डेढ लाख पाए बेच्नेको आग थिए दुई लाख पचास हजार दिन आउँदा आत्तिए दाईहरू घर हेर्न आए जस्तो गर्दै मलाई पनि नचिने जस्तो गरी आए मैले भने उहाँ चाहिँ कुनि यो घरमा मेरो मुद्दा छ मेरो पैसा नतिरिकन हेरौँ त कसले घर किन्दो रहेछ पनि काट्छु बेच्नेलाई पनि काट्छु मलाई सम्झाइयो तिम्रो पैसा फिर्ता दिने भनेर दाईहरूले पनि ल हामी पक्का किन्छौ तर यो भाइको पैसा फिर्ता दिएपछि मात्र भने मैले सुनेको थापाको सालोले सुन बन्दक राखेर रा बाहुन्न हजार जेको अरे मलाई पैसा तिर्यो तर म पनि ठगिएँ मलाई अत्याचार भयो अन्तत म त्यो घरबाट आजाद भएँ अनि चन्द्रकुमार भट्टराई अमृत साक्य जगतपाल दाईहरूले पनि मेरो पैसा तिरिसकेपछि हामी घर किन्दैनौँ त्योभन्दा राम्रो घर अन्त पाइयो भनिदिएछ म चन्द्रदाई अमृतदाई जगतदाईहरूप्रति जीवनभर आभारी रहन्छु मैले नक्सालमा जग्गा जमिन किन्न सकिनँ मैले जीवनमा धेरै थप पाएको प्यारो नक्साल टोल र साथीभाइलाई छोडेर जानुपर्ने भयो आमाको देवावसनपछि म पद्मोदय दे हाई स्कुल पाँच कक्षामा भर्ना भएँ म पनि अब अरू साथीहरू जस्तै कमिज पाइन्ट लगाएर स्कुल जान पाउने भएँ टोप्पी पनि ऐना हेरेर आफैले काटेँ टोपी लगाउनु नपर्ने भयो साह्रै दुब्लो पातलो म एउटा उदाहरण नै थिएँ दुब्लाहरूको मेरो अलि चञ्चल स्वभाव भएकोले कोही मान्छे भेट्यो कि एकैछिनपछि त्यसैको हावाभाव गर्थेँ मान्छे मरिमरी हाँस्थे टङ्गाल गरिधारामा बस्दा एकजना छिमेकी थिए ती छिमेकीका लोग्मी स्वास्नी छोराछोरी कसरी बोल्छन् भनेर साथीहरूको अगाडि सुनाउँथे सबै मजाले मज हाँस्थे बसाइँ शरीर म नक्सा आएपछि नै त्यहाँ नयाँ नयाँ साथीहरू भेट भए त्यसमध्ये राजाराम पौडेल अशोक चालिसे पनि थिए उनीहरू गीत गाउने मादल बजाउने नाटक गर्ने गर्थे उनीहरूको सङ्गतले पनि म गाउन बजाउनतिर आकर्षित हुन थाले उपन्यास कथा गजल लगाय का Bulbul Bulbul नया लेखक विशेष प्राथमिकता साथ बुलबुल पब्लिकेशन प्राइवेट लिमिटेड काठमांडू फोन नंबर अंठानब्बे दुई तीस सैंतीस तीन पांच पद्मोदय स्कूल में म कक्षा में पढ़्भंदा साथीसंग रईलो करपट्टि लग् को सातियों को क्यारीकेचर करने कुकुर कराने कुकुरा कौने आदि सांस पड़े म नक्सल टोल को जयनंद लामा को डेरा को कौशी में बसर कुकुर कराोल में भाई भर का कुकुर भोक्न थे दस बजे राति छाती में हाथ लेट भाले बास्थे म बास पैले नजिके छिमेकी को भाले बास्थे तोनेर अर्क घर को भाले बासरी नोलभरिक भाले बास्थे अं मैं सुत्न ओछान में टोल में हिंने जड़ियां भी रक्सी खाए अभिनय कर झगड़ा करें हैरान बनाथ पच पीछी तो जड़िया मैं देखने बित ढलमलिदा भाग थे कस कसली ढुंगा टिपे हाँ थे माग्थे म पद्मदय स्कुलमा आठ कक्षामा पढ्दा ताका ब्रिकुटी मण्डपको बाटोमा थोरै मात्र गाडी कुर्थे काठमाडौँमा गाडी नै काँथेहरू यति धेरै तिरेन्द्र शाह त्यस बेलाका अधिराज कुमा राजा वीरेन्द्रका भाइ बेपत्तासँग गाडी कुदाएर आउँथे पद्मकन्या रत्नराज्य क्याम्पस के पढ्ने केटीहरू त्यही बाटो हिँड्थे उनी बिहान र दिउँसो गरी बिस पटक त्यो बाटोमा गाडी कुदाउँथे र कुदाउँदा कुदाउँदै सडकमा फनाक्क गुमाउँथे ब्रेक लगाएको आवाज हाम्रो कक्षामा छिनछिनमा टड्काहरू सुनिन्थ्यो कैयूर शमशेर राणा अर्थात वीरेन्द्रकी छोरी श्रुतिका ससुरा पनि पद्मोदय अगाडि गाडी कुदाउँदै रत्नराज्य र पद्मकन्या क्याम्पसमा पढ्ने केटीहरूलाई के जिस्काउन आउँथे उनको ताल पनि करिबरी धीरेन्द्रकै जस्तो थियो एक म पद्मोदय बाहिर सड़कमा थिएँ कयूर शमशेरले गाडी चलाउँदै पद्मकन्या क्याम्पस जान हिँडिरहेकी केटीलाई कालो रङको गुलाबको फूलमा अत्तर छरेर गाडीबाट आनेँ मैले त्यो फूल च्याप्प समातेँ गाडीभित्र भएका उनका सहयोगीहरूले मलाई झण्डै भएको देका म कुदेँ विद्यालयभित्र अर्को दिन वीरेन्द्र शाह बाटोमा गाडी कुदाउँदै थिए हामी कक्षा कोठाको झ्यालबाट हेर्दै थियौँ सर आउनुभएको हाम्रो एकजना साथी झ्यालबाट ठुलो स्वरमा यस साले धीरेन्द्रे भनेर करा आयो सुनेछन् गाडी सडकमा चार फनको लाग्ने गरी कुमारेर रोके र स्कुलभित्र छिरे हामी सबैको साथ तो गइहाल्यो हामी आफ्नो बेन्चमा बस्यौँ धीरेन्द्र हातमा पेस्तोल लिएर कक्षामा आए हाम्रा हेड सर ईश्वर राज पनि पछि पछि आए वीरेन्द्रले पेस्तोल देखाउँदै हुस्टर प्रोनाउन्स द्याट वर्ड टु मी भनेर सानो स्वरमा सोधे स्वर सानो भए पनि हातमा स्तोल र अनुहारमा क्रोध थियो पञ्चायती व्यवस्थाको चरम समय राजाको भाइलाई त्यस्तो बोल्ने हिम्मत गर्नु भनेको ज्यादै डर लाग्दो थियो हामी सबैलाई थाहा थियो त्यो कसले भनेको तर कसैले पनि त्यसले भनेको भनेनौँ हामी सबै चुपचाप लागिरह्यौँ हेडचरले पनि ठूलो स्वरले सोधे सरकारलाई त्यस्तो कसले भनेको हामी कोही पनि बोलेनौँ धीन्द्र फर्केर गएपछि हेडचर आएर सोधे कसले भनेको त्यो भन्ने साथीको नाम मैले बिर्सेँ उसले आफैले भन्यो सर मैले भनेको सरले दुई थप्पड आने तँलाई विद्यालयबाट निकालिदिन्छु भने तर निकालेन त्यसबेला विद्यालयमा को आयो को आएन भनेर सोधखोज गर्ने चलन थिएन हाजिर गरिन्थ्यो अनि विद्यालयबाट भागिन्थ्यो बालरेलले फन्को मार्ने भ्रिकोटी मण्डपको बीचमा एउटा पोखरी अलि पनि क्षति छ हामी त्यहाँ पौडी खेल्थ्यौँ एकपटक यी केटाहरूले पौडी नखेल्नु भनेर भ्रिकुटी मण्डपका पाले मरेको कुकुर ल्याएर पोखरीमा हालिदिएछन् हामीले कुकुरको लास झिकेर किनारमा राख्यौँ र फेरि पौडी खेल्न थाल्यौँ एक दिन हेडसरले पालिदालाई पृगटी मण्डलमा पौडी खेल्ने विद्यार्थीलाई समातेर ल्याउनुमा डराएछन् पालिदाई हामीलाई समात्न आए जयसिंह शाह लगायत सबै साथीहरू भागे नभागेकाले मलाई चाहिँ पालेले समातेर विद्यालयमा लिएर गए अफिसको मलाई हेडसरले कमसेकम गालामा दस्ता पढाने होला सरले कुटेकोमा मलाई ज्यादा चित्त दुख्यो मैले पनि हेडसरसँग बदला लिने निर्णय गरेँ गैरी बस्ने हाम्रा हेडसर डबल चाइलेन्सर भएको रातो होन्डा मोटरसाइकल चढेरिँथे गरीधाराको गोमा गणेशको मन्दिर बाहिर मोटरसाइकल रोकेर भित्र गई गोमा गणेशलाई ढोग्ने र टिका लगाउने उनको रूटिन नै थियो त्यसपछि मोटरसाइकल चढेर बिहान रत्नराज्य कलेजमा पढाउँथे दस बजेपछि पद्मोदय आउँथे म पनि त्यही टोलमा बसेको र उनकै विद्यालयमा पढेको हुनाले मलाई उनको रूटिन सबै थाहा थियो मैले हेडसरसँग कसरी बदलाइने भनेर धेरै बेर सोचेँ हेडसर गोमा गणेश दर्शन गर्न आउँदा मन्दिरभित्रको ढोका पछाडि गरेर लुक्छु जब सर गणेशलाई ढोग्न नेन्छन् त्यही बेला सरलाई लात्तीले आन्छु भनेर दुस्साहस बचे भोलपल्ट बिहान गणेश मंदिर में तेगरी गए ढुकर बसें हेड़सर का कुट्न पड़ने मूटू ढुक ढुक भैर थोड़ी पड़ हेड़सर को मोटरसाइकिल को आवाज आय मुटू झनझन उफ्रन थालों मंदिर भितक ढोका पछाड़ी गए लुकें सर गणेश स्तोत्र जब्त मंदिर भित्र आए मेरे मोटू अज धड़कन थाले सर गणेश ढुंग निवरी मैं खुट्टा उचालना लग्द्द्द्द्द मंदिर को भूई छापे ढुंगा में मेरे छाला को जुत्ता आवाज आय स्वाई सर ने फरक्क फर्क पछाड़ी हरें मै देखे सरसंग आंखा जोधे सर आक्रमण करने मेरा आंट तलैक सुलेक भो हेडसरले गणेशलाई ढोगेर उठेर भने तँ मैले लामो लामो सास तान्दै भने सरले त मलाई अस्ति खुब कुट्नु भयो नि हेडसरले तँलाई अस्ति मात्रै होइन आज पनि कुट्छु भनेर मन्दिरभित्रै गालामा दुई थप्पड लगाएर गए गाला, गा। गाला सुमसमाउँदै मैले सर गएको हेरिरहेँ त्यसपछि हेडसरसँग बदलाइदिने मेरो आँट कहिले आएन अनि आफ्नै दोषी भएको निष्कर्षमा पुगेर मनमा प्रायश्चित गर्दै हिँडे यस वर्ष हाम्रो विद्यालयको रजत जयन्ती थियो म कक्षा आठको विद्यार्थी तर रजत जयन्ती समारोहमा हामीलाई माथिल्लो कक्षाका विद्यार्थी मात्र सांस्कृतिक कार्यक्रम गर्न नाचगानको अभ्यास गर्दै थिएँ मलाई पनि त्यो नाचगानमा भाग लिन ना मन लागेको थियो तर मौकै पाएको थिएन त्यस समारोहमा एकलव्य नाटक देखाउने कार्यक्रम थियो त्यस नाटकमा एकलब्ब्यले धनुषान्दा एउटा कुकुरलाई लागेर कुकुरको कोहीँ कोही आवाज आउनुपर्ने रहेछ कुकुर कोही कोही कराएको आवाज निकाल्न रिहर्सलको दिन एउटा साँच्चैकै कुकुरलाई डोरीले बाँधेर राखेको रहेछ जुन बेला त्यो आवाज चाहिन्छ चा। त्यही बेला कुकुरलाई लट्ठी ल्यानेर कहीँ कोही आवाज निकाल्नुपर्ने थियो अहिले त कुकुरलाई कुट्नु हुँदैन भन्ने प्राणीवादी सोच आएको छ ऊ पनि प्राणी हो कुकुर मान्छेको मित्र हो भन्ने सबैलाई चेतना आउँदैछ त्यस पनि कुकुरलाई कुट्नु हुँदैन भन्ने मन भएको साथी जयसिंह शाह रहेछ उसले मैले बेला कुकुरको कुकुराको आवाज निकालेको थाहा पाएको थियो कसैले प्रस्ताव राखेछ कुकुरलाई नकुटाउँ हरिवंशले ठ्याक्कै कुकुरको आवाज निकाल्छ त्यसैलाई बोलाउँ ठुला साथीहरूले सोधे तँ कुकुरको आवाज निकाल्छ श्रे हो मैले भने हो निकालिदिउँ ल ल निकाल् त मैले ठ्याक्कै निकालिदिएँ उनीहरूले कुकुरलाई छोडिदिएर मलाई कुकुरको ठाउँमा राखेँ बोली भोलिपल्ट राष्ट्रिय सभागृहको रङ्गमञ्चभित्र पर्दा पछाडि एउटा माइक राखेको थियो म त्यो माइकमा थिएँ जुन बेला कुकुरको आवाज चाहियो मलाई इशारा गरे, मैले कुकुरलाई दुक्ता निकाल्ने आवाज ठ्याक्कै निकालेँ मुकुन्द राज छिटौला पद्मोदय माध्यमिक विद्यालयका स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष पनि थिए उनले भने यसलाई पनि प्रमाणपत्र दिनुपर्छ यस्तो राम्रोसँग कुकुर कराए मलाई पनि प्रमाणपत्र दिलाए त्यो नै जीवनमा मैले पाएको पहिलो प्रमाणपत्र हो त्यसमा कक्षा आठमा पढ्ने हरिवंश आचार्य नाटकमा कुकुर कराएकाले का यो प्रशंसा पत्र प्रदान गरिएको छ लेखेको थियो पछि डेरा सर्दा जीवनकै पहिलो प्रमाणपत्र कता रायो कता कार्तिक महिनालाई कुकुरको महिना भनिन्छ कात्तिकमा कुकुर तिहार पनि पर्छ कार्तिकमा जन्मनेलाई कात्तिकै पनि भनिन्छ म पनि कार्तिकमै जन्मेको हुँ रङ्गमञ्चमा पनि पहिलोपटक कुकुर कराएरै आएँ पहिलो प्रमाणपत्र पनि कुकुर कराएरै पाएँ कुकुर र मेरो अनौठो सम्बन्ध थियो नेपालमा कुकुर दुई वर्गका छन् एउटा वर्गको कुकुरले विदेशबाट आयात गरेको खाना खाँदै एयर कन्डिसन भएको गाडीमा मालिक मालिकनीको मुख चाड्दै हिँड्न पाउँछ भने अर्को वर्गको कुकुर गल्ली गल्लीमा भाउतारिँदै लुत्तो सड़कको पेटी पेटीमा व्यवहारिसी भएर भोक भएको म आफूलाई यी दुवै वर्गको कुकुरसँग तुलना गर्न चाहन्छु मान्छेलाई म मा जस्तो भाग्यमानी भएर जन्मन गाह्रो छ म जस्तो अभागी भएर पनि जन्मन गाह्रो छ मैले कुकुरले नपाएको दुःख पनि पाएँ कुकुरले नपाएको जस्तो सुख पनि पाएँ कहीं म काम एनिमल ट्रीटमेंट सेंटर कैट को अध्यक्ष भी हो यो संस्था बीसौं वर्षदेखि नेपालमा बसिरहेकी बेलायती महिला जेन साल्टरले चलाएको हो उनले बेलायतमा काम गर्दा बचाएको बीस लाख रूपियाँको अक्षय कोषले यो संस्था खोलेकी हुन् यो संस्थाले विशेष गरी सड़कका कुकुरहरूको हेरचाह गर्छ अहिले पनि नेपालका धेरै ठाउँमा सड़कका कुकुरहरूको संख्या घटाउन बीस खुवाएर मारिन्छ कुनै कुकुर चाँडै मर्छन् कुनै तीन चार दिनसम्म पनि छटपटाइरहन्छन् यो पनि चरम प्राणी विरोधी काम हो क्याटले सड़कका पोथी कुकुरहरूलाई टोल टोलबाट समातेर ल्याउँछ र परिवार नियोजनको अपरेशन गर्छ घाउ भएपछि जुन टोलबाट समातेर ल्याएको हो लगेर छाडिदिन्छ काठमाडौँमा भुसिया कुकुरको संख्या यसरी घटाइरहेको छ क्याटले लुत्तो आएका मोटरले हिर्काएका कुकुरहरूलाई पनि ल्याएर औषधि उपचार गर्छ यस संस्थालाई नेपालभित्र र बाहिरका पशुप्रेमी मानिसले सघाएर पुण्य काम गरिरहेछन् हुन त यो नगरपालिकाहरूले गर्ने काम हो तर उनीहरूले मलाई राम्रो सहयोग गरेन सम्वेकमा अहिले तपाईँले सुनिरहनु भएको हरिवंश आचार्यको आत्मकथा चिना मान्छेको वाचन हो यसको दोस्रो श्रृङ्खला हामीले आजको कार्यक्रममा सुन्यौं अर्को साता चिनाहाराएको मान्छेको तेस्रो श्रृङ्खला लिएर आउनेछौं त्यसअघि शुक्रबारको श्रुति सम्वेकमा सुबिन भट्टराईको उपन्यास सायाको वाचन हुनेछ तबसम्मका लागि प्राविधिक साथी सशिन्द्र गौतम र म अच्युत घिमिरे विदा चाहन्छौ नमस्कार शुभरात्रि तैंले <tay>,